र अर्को टुत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 हेलो गाइस सलाम नमस्ते एन्ड वेलकम एन दिस सो दिस इज टाइम फर प्रोग्राम जस्ट फर इन्जोय वुच इज कम्स एभरेट इलेभेन फिफ्टिन एम टु टुवेल्भ पिएमसम्म हामी आउने गर्दछौँ र आज पनि प्रेजेन्ट भइसकेका छौँ तपाईँमा आज टेक्निकल पार्टबाट मिस्टर राज रबाट म सूर्य एकैसाथ प्रेजेन्ट भइसकेका छन् र विभिन्न टक्समा रहेर कुराकानी गर्छौँ र तपाईँले सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान र इन्टरनेट अनलाइन प्रोग्राममा रहेर हामी तपाईँको माझमा निकै नै रमाइलो कुराकानी गर्ने गर्छौँ कुनै एउटा टपिक्समा रहेर गर कुराकानी गर्छौँ आज पनि मैले एउटा निकै नै रमाइलो खालको टपिक्स तपाईँको माझमा लिएर उपस्थित भएको छु र तपाईँ आउन चाहनुहुन्छ भने तपाईँ आउनुहोस् तपाईँ आउने दुईवटा बाटो पनि हामीले खुला गऱ्यौँ फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री कल गर्न सक्नुहुनेछ प्रोग्राममा हामी एउटा कुनै रमाइलो टपिक्समा तपाईँसँग कुराकानी गर्छौँ तपाईँ आउँदै गर्नुहोस् मिठा मिठा गीत सङ्गीतहरू पनि हामी तपाईँको माझमा राख्छौँ र रमाइलो गर्ने हामी रहन्छौँ प्रोग्राम जस्ट प्रो इन्जोयमा र हामी पहिला के गर्छौँ टपिक्स साथीहरूलाई भन्दै राम्रो हुन्छ कि जस्तो लाग्छ के छ टपिक्स भन्देऊ त ल ठिकै छ एकदम रमाइलो खालको टपिक्स छ आज सबभन्दा पहिला तपाईँले रेडियो बेला रेडियो सुनिराख्नु भएको छ भने म पक्कै पनि भन्छु यदि कोही दुईजना तपाईँ जोडी हस्बेन्ड वाइफ चाहिँ कतै घुम्नको लागि जानु भएको छ त्यो ठाउँमा तपाईँ पुग्नुभयो यति सुन्दर ठाउँ छ कि तपाईँले कल्पना गरे भन्दा पनि एकदम सुन्दर ठाउँ छ कि तपाईँको आफ्नो श्रीमान श्रीमती तपाईँ घुम्न जानुभएको छ त्यो ठाउँमा तपाईँले कुनै एउटा एकदम आफ्नो हस्बेन्डभन्दा पनि सुन्दर युवक तपाईँले देख्नुभयो अथवा आफ्नो वाइफभन्दा पनि सुन्दर युवती तपाईँले देख्नुभयो भने त्यो अवस्थामा चाहिँ तपाईँ के गर्नुहुन्छ तपाईँले चाहिँ के भन्नुहुन्छ आफ्नो वाइफसित आफ्नो हस्बेन्डसित केही भन्नुहुन्छ के तारिफ गर्नुहुन्छ ती युवा युवतीको कि त तपाईँले कुरा काट्न थाल्नुहुन्छ तपाईँ के गर्नुहुन्छ तपाईँलाई के लाग्छ तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै र प्रोग्राममा रहेर हामी जस्ट इन्टर इन्टेन गर्छौँ इन्टरटेन गर्छौँ तपाईँको माझमा रहेर र यो पनि मात्र तपाईँलाई एउटा रमाइलो गराउनको लागि मात्र लिएर आएको टपिक छु र यो विषयमा तपाईँसँग हामी कुराकानी गर्नेछौँ तपाईँलाई के लाग्छ तपाईँ के गर्नुहुन्छ त्यो तपाईँसँग सोध्छौँ र प्रोग्राममा स्टार्ट गर्न चाहन्छु एउटा र तपाईँ कल गर्दै गर्नुहोला सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको टेलिफोन लाइन ओपन छ गार्डनमा तपाईँ आफ्नो हस्बेन्ड र वाइफ जहाँ भएको छ ब्युटिफुल गार्डनमा तपाईँ बसिरहनु भएको छ त्यो अवस्थामा एकदमै ब्युटिफुल लेडी लेडिजा लेडिज तपाईँले देख्नुभयो जो एउटा मनाउँछ लेडिजलाई देख्ने जेन्ट साथी र जेन लेडिज जेन्ट्सलाई देखिने लेडिज साथीहरूलाई त्यहाँ वस्तुमा दुईजना श्रीमान श्रीमादितसँगै हुनुहुन्छ कसरी तारिफ गर्नुहुन्छ त्यस्तो जे कुराकानी राख्न सक्नुहुनेछ अलिकति रमाइलो खालको टपिक्स पनि हो र बाईको त भ्यू पनि हामीले लिनेछौँ यति बेला ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छौँ एक्स पर्सन एज अ जादु डाला रिथ बाईको लागि प्रोग्राममा फर्स्ट म्युजिक अल ब्रेक म्युजिक पछाडि हामी आउँछौँ प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै रहनु होला ओके ऐसाधु डरी तपाईँको लागि राखिसकेका छौँ प्रोग्राममा फर्स्ट म्युजिकल सँगसँगै प्रोग्राम जस्ट फर इन्ज्री सँगसँगै तपाईँ हुनुहोस् है र तपाईँसँग कुराकानी गर्नुको लागि हामी अनिहरूमासँग प्रत्यक्ष अनि सूर्यसँगै टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर वासको र टपिक्समा रहेर कुराकानी हामी गर्ने तर्कमा हामी आउने गर्दछौँ जिउ आज चाहिँ टपिक्स पनि भइरहेको छ र तपाईँ पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने टेलिफोन लाइन चाहिँ ओपन छ कल गर्न सक्नुहुनेछ <laughs> प्रोग्राममा रहेर हामी तपाईँलाई धेरैभन्दा धेरै चाहिँ रमाइलो गराउने कोसिसमा छौँ र तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला निकै नै रमाइलो खालको टपिक्स आज हामीले तपाईँको माझमा लिएर आएका छौँ त्यसो त जस्ट वा इन्जोयमा नितान्त हामी तपाईँलाई इन्टरटेन गराउने खालका टपिक्सहरू मात्र तपाईँको माझमा लिएर आउँछौँ जस्ट कुराकानी गरौँ र रमाइलो गरौँ त्यति नै हो र आज पनि रमाइलो खालको टपिक्स तपाईँको माझमा राखिराखेका छौँ भर्खर मात्र रेडियो सुन्नुभएको छ भने म तपाईँलाई पक्कै पनि भन्छु यदि तपाईँ चाहिँ दुईजना हस्बेन्ड वाइफ घुम्नको लागि एउटा एकदमै राम्रो एकदमै सुन्दर ठाउँमा पुग्नु भएको छ एकदमै आ... तपाईँलाई एकदमै मनोमोहक बनाउने ठाउँमा तपाईँ पुग्नु भएको छ कि तपाईँले त्यहाँ केही सोच्न सक्नुहुन्न त्यो अवस्थामा कुनै एउटा तपाईँको हस्बेन्ड तपाईँको वाइफभन्दा पनि सुन्दर युवक अथवा युवती तपाईँले देख्नुभयो त्यहाँ भने तपाईँ के गर्नुहुन्छ के भन्नुहुन्छ एकअर्काको बिचमा कुरा गर्नुहुन्छ एकअर्कालाई नराम्रो भन्नुहुन्छ राम्रो भन्नुहुन्छ तपाईँले के गर्नुहुन्छ तपाईँले आफ्नो विचार दिन सक्नुहुनेछ र आउन सक्नुहुनेछ दुईवटा बाटो तपाईँको लागि खुल्लै फटाफट डाल होला आफ्नो विचार राख्नुको लागि त्यस्तो अवस्थामा के गर्नुहुन्छ एउटा सुन्दर युवतीले ज्यान साथीहरूले देखिरहनु दे भएको साफनो आफ्नो वाइफसँग पनि आफ्नो भोइसम्म केही कुराकानी राख्नुहुन्छ भा अब भेरी ब्युटिफुल मनाउँछ अथवा तपाईँलाई मलाई धेरै मन पऱ्यो भन्नुहुन्छ अथवा के भन्नुहुन्छ आफ्नो विचार चाहिँ राख्न सक्नुहुनेछ मान्छे त राम्रै हो तर मलाई चाहिँ मन परेन भन्ने पनि हुनसक्छ होइन सोचाइ जे पनि त अलि हुँदैन र स्पेसली प्रतीक्षा तिमीलाई के लाग्छ होइन Uh, त्यस्तो अवस्थामा के भनिला त प्रतीक्षाको मनमा के लागला त्यस्तो अवस्थामा एउटा uh, एकदमै हानसम त्यहाँनिर देख्यो भने चाहिँ के भन्छ होला प्रतीक्षाले म मेरो हस्बेन्डसँग छु भने त्यहाँ जोसुकै होस् मलाई मतलब हुँदैन मान्दिनँ जे होस् मेरो मान्छे यति नै हो भन्ने कुरा ओके okay, त्यस्तो अवस्थामा चाहिँ जिउसा साथीहरूले के गर्नुहुन्छ सा, आफ्नो विचार राख्न सक्नुहुनेछ प्रोग्राम जस्ट इन्जोय सं, हामी सँग सँगसँगै छौँ र त भए पनि हामी सँगसँगै हुनुहुन्छ टेक्निकल पार्ट बाट राजको सपोर्ट मिलिरहेको छ राज्यले मैले भए त के भन्थेँ भन्नुभएको छ उताबाट ओके राज्य के भन्नुहुन्थ्यो भनेर भन्ने कुरा अघि नै मलाई भनिसक्नु भएको छ होइन राज्यले के भनेर थाहा छ त्यस्तो अवस्थामा भएको भए जोस जान्थेँ इन्ट्रोडक्सन चाहिँ गरिहाल्थ्यो नि किन्थ्यो राजीले त्यही भन्दै हुनुहुन्थ्यो होइन साथीहरूको विचार चाहिँ हामी लिनेछौँ टेलिफोनलाई माझमा लिएर आएका छौँ होइन कुनै नराम्रो तरिकाले चाहिँ नबुझ्नु होला Uh, जे होस् रमाइलो गर्नु छ तपाईँसँग रमाइलो गर्नु छ रमाइलो कुराकानी गर्नु छ त्यति नै हो र प्रोग्राममा तपाईँ आउन सक्नुहुन्छ दुईवटा बाटो तपाईँको लागि खुल्लै यति बेला फेरि पनि हामी अर्को एउटा म्युजिक सुनाउँदै आउनुहोस् माझीले र ब्याकग्राउन्डमा प्ले आउट भइसकेको छ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगैको लागि र आफ्नो हस्बेन्ड र वाइफ तपाईँसँगै हुनुहुन्छ ब्युटिफुल गार्डनमा एक आपसमा मन्द मन्द हुनुहोस् एकदमै इन्टरटेन्मेन्टमा तपाईँ रहिरहनु भएको छ त्यस्तो अवस्थामा तपाईँको अगाडि तपाईँले देखिहाल्नुभयो झन् साथीहरूले एउटा ब्युटिफुल लेडिज र लेडिज साथीहरूले चाहिँ ह्यान्डसङ जेन्ट्सलाई देख्नुभयो त्यो अवस्थामा के भन्नुहुन्छ एक आवासमा के कुराका हाउ विचार राख्न सक्नुहुनेछ बल्ल यति बेला प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेकसङ सेक ब्याकग्राउन्डमा प्लेआर भइसकेको छ म्युजिक सुनौ म्युजिक पछाडि फेरि आउनेछौँ प्रोग्राम जस्ट फर एन्ज्रेमा the ओके वेलकम ब्याक अफ टु दिस सर्ट म्युजिकल भेहिकल म्युजिक पछाडि तपाईँलाई फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्जोय सँगसँग र टपिक्समा रहेर हामी कुराकानी गरिरहेका छौँ र आफ्नो विचार तपाईँ पनि राख्न चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर हो 056563332 फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड जेरो फाइभ सिक्स कल गर्न सक्नुहुनेछ राइट र आफ्नो घर घरमा त घरको रेडियो ट्युन अन गरिरहनु भएको छ भनी सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट टेन one of the rocking radio station of your town and also station of your choice this is radio urban one of four point five megahertz internet online cool www.radiourban.com a log on god is a new one because a reasonable advice and get out of the topics like krakhani gari rahika so this top of the world key gonna shahanan to rocky one no one to a caposna key krakhani god on the bonita so while i soothi rahika some of them which are back now could like it by color on the second reason where a technical support me the record so technical part by the razz र अनिमा प्रक्षा अलि सूर्यको साथमा तपाईँहरूले सुनेर साथ दिनु भएको छ टुवेल्भ पिएमसम्मको बिचमा हामी रहनेछौँ र एभ्री डे आउँछौँ विभिन्न टपिक्सहरू लिएर तपाईँको मासमा र आज पनि टपिक्स रहिरहेको छ तपाईँ दुईजना हस्बेन्ड वाइफ चाहिँ कति घुम्न जानुभएको छ एकदम सुन्दर ठाउँमा पुग्नु भएको छ तपाईँलाई एकदमै रमाइलो लाग्ने एकदमै मनपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ दुईजना हुनुहुन्छ त्यो ठाउँमा चाहिँ तपाईँको हस्बेन्ड अथवा तपाईँको वाइफभन्दा पनि एकदमै सुन्दर लेडिज जेन्ट्स तपाईँले देख्नुभयो भयो भने चाहिँ तपाईँ के गर्नुहुन्छ तपाईँको माझमा हामीले यो क्वेसन राखेका छौँ भन्दा पनि एउटा रमाइलो खालको कुराकानी गर्ने कोसिसले यो टपिक्स तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ तपाईँ के गर्नुहुन्छ कल्पना काल्पनिक रूपमा भन्नुहोस् तपाईँले जे गर्नुहुन्छ जस्तो गर्नुहुन्छ तपाईँले भन्न सक्नुहुनेछ आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला सूर्यले मलाई अघि नै सोधिसके जस्तो लाग्यो अब सूर्यले चाहिँ त्यो अवस्थामा के गर्ने होला जस्तो लाग्यो मलाई होइन अघि ए चाहिँ त्यस्तो अवस्था यदि आइहाल्यो भने चाहिँ होइन आफ्नो एकदम सुन्दर युवती अगाडिखेरि कस्तो राम्रो रहेछ रहेछ तिमी नै राम्रो छौ भन्ने हो कि होइन जोस् मैले चाहिँ त्यस्तो अवस्थामा के हुन्थ्यो भने यदि मेरो वाइफ भएको भयो क्या होइन छैन होइन त्यसैले पनि एउटा काल्पनिक र एउटा थिङ्किङको कुरालाई जोड्न चाहन्छु त्यस्तो अवस्थामा भएको भने मेरो फेरि साह्रै अरूलाई जिस्क्याउने बानी चाहिँ एकदमै नराम्रो छ होइन त्यसैले पनि जस पछाडि चाहिँ सम्झाउँथ्यो होला नि त फेरि होइन त्यहाँनिर अवश्य मैले पनि त्यसरी अगाडि म त्यस्तो अवस्थामा भएको बेलामा अगाडि एकदमै राम्रो होइन एकदमै सुन्दुर अदर पर्सन आइहालेँ भने चाहिँ मैले झिस्कै आउँथेँ वाओ भेरी स्विट अरे त्यस पछाडि अरे त्यस पछाडि मैले जिस्की बोल्छौँ कुराकानी गरौँ होइन यस्तो खालको कुराहरू आउँछ जियोस् अरूलाई अदर पर्सन यानि मेरो यदि फर इक्जाम्पल वाइफ भएको भए चाहिँ जियोस उसलाई चाहिँ अलिकति जलन आउने खालको व्यवहार चाहिँ म गर्थेँ अवश्य पनि होइन यही नै गर्थेँ साथीहरू चाहिँ के गर्नुहोस् खै तपाईँको कल कता गइरहेको छ साथी हेलो नमस्तेस्ते नमस्ते कहाँबाट बोल्दै आउनुहुन्छ मो पवन जंग भण्डारी या शक्तिखोर बारेबाट ए पवन जंग भण्डारी शक्तिखोर बारेबाट हने के छ पवन जी नयाँ नौला हालखबर ए सबै ठीकै छ पवन जी हजुर हामी कार्यक्रममा पहिलो पटक हो अ यो कार्यक्रममा त पहिलो पटक हो अर्पण एफएम मा त धेरै ठूलो प्रोग्राम मा कल भजियोस हामी जसपा इन्जीमा पहिलो पटक कुरा गानी गरेका छौं भनेर सोधेको के हजुर अलिक जसपा इन्जीमा चाहिँ पहिलो चोटी भनौं आहा पवन जी खाना भइसक्यो अथवा भाका छैन खाको के पर्दैन तपाईँलाई गाह्रै पर्ने भयो तपाईँलाई पनि मलाई जस्तै अब ठ्याक्कै भन्दा सँगै श्रीमती भएपछि त अब एउटा फिलिङ्स हो श्रीमतीले दायाँ माया गर्नै नदेला होइन त्यसमा पनि लेडिज चाहिँ कस्तो हुन्छ अरे भने अब यो चाहिँ तिर सौता भनेर एउटा ढुङ्गो देखाइदियो भने पनि फुटाल जान्छ क्याकै आँखा आँखा कुनै राम्रो केटीलाई साइड हान्यो भने त तर पवनजी मैले कता कता सुनेको है हजुर आफ्नो श्रीमतीहरू जिउ छ हुन्छ नि त जस्तो केटाहरू अन्य लेडिज साथीहरूसँग बोलेको हुन्छ सा होइन त्यस्तो अवस्थामा केही समयको लागि रिस आउँछ अरे अनि जब सँगै हुन्छ त्यति बेला चाहिँ आफ्नो श्रीमानको मात्रै तारिफ गर्छ अरे भन्ने कुरा पनि सुने अब श्रीमती हुँदाखेरि श्रीमती दुई एक आपसमा दुवैजना बिच सबै व्यवहारको कुरा बोल्दैमा कुराकानी गर्दैमा इन्ट्रोडक्सन गर्दैमा रिसावणी भनेको अलिकति हुन्छ नि त यो फियर के इट इज नट फेयर यो चाहिँ राम्रो होइन जस्तो लाग्छ मेरो विचारमा त्यो त हो अब दुईजना बिच त एउटा विश्वासले नै हडेको हुन्छ संसार त्यसमा पनि हस्बेन्ड एन्ड वाइफ भनेको त झन् विश्वास गर्नु परिहाले होइन त्यही भएर मेन त विश्वास नै हो तैपनि अब त्यस्तो कुनै स्पेसली ठाउँमा गएको बेला अब दोस्रो लेडिज देख्ने त्यसलाई पनि एकैताले हामीले सक्दैन नि सक्दैन बट तर पनि त्यो सोचाइमा फरक पर्ने कुरा हो होइन कुनै अवस्थामा आफ्नो श्रीमती पनि अरूसँग बोल्छ भने साह्रै रिस उठ्छ हो कि होइन एकदमै तर पनि एक आवसमा विश्वासको कुरा भइसके पछाडि त्यसरी रिसाउनु चाहिँ हुँदैन दुई आवासमा कुराकानी र सबै एउटा विश्वास भइसकेको हुन्छ त्यस्तो अवस्थामा होइन कुराकानी कुराकानी गर्दैमा श्रीमानले त्यो अर्को कुराकानी गरेको त्यो अदार पर्सना ल्याइहाल्ने पो होइन होइन अनि आफ्नो श्रीमतीले अरूसँग कुराकानी गर्दैमा उसँग जाने पनि त होइन नि होइन त्यसैले चाहिँ मैसँग मात्रै बोलियोस् मेरो पवनजीको कुरामा चाहिँ हजुर हजुर तर यो विवाह गरिसके पछाडि सुरु सुरुमा चाहिँ जियोस हुन्छ नि सुन्नमा आएको छ मात्रै है आफू चाहिँ परेको छैन बट जियोस् अरूसँग कुराकानी गर्यो कतै पनि नजाओस् होइन बसिराखोस् काम पनि नगरोस् भन्ने त्यस्तो खालको कुरा हुन्छ अरे तपाईँले कसरी बुझ्नु भएको कता देखेर पनि बुझ्न सकिन्छ नि त होइन हजुर त्यो ते चाहिँ अब कस्तो भने मान्छे बिचमा पनि भर पर्ने कुरा हो होइन त अब सोध आफ्नो आफ्नो हुन्छ अब कामै नगर्ने भन्ने त हुन ऊ पनि अब कुनै चिजमा क्वालिफाइड छ भने त अब आफ्नो लागि केही गर्न सकिहाल्छ त्यो गरोस् भन्ने पनि हुन्छ तर अलिकति लेडिजलाई चाहिँ अब भनौँ न विवाहपछि चाहिँ केही के मात्रामा बेन्ड जस्तै जस्तै पनि हुन्छ होइन आँखा लगाउन चाहिँ पायो तर घरमै ल्याउन चाहिँ पाएन होइन तर विश्वास छ दुई बिच छ भने एक आपसमा छ भने चाहिँ त्यस्तो खालको सोच आउँदैन होला जहाँसम्म लाग्छ अगाडि आँखा पछाडि पक्कै पनि यस्तो जिस्काउँदै हिँड्छ होला भन्ने सोच त पर्न सक्छ नि है है मेरो त्यो पनि मलाई जिस्काइनस हुन्छ नि अलिकति केटाहरूले अलिकति हजुर कुनै लेडिजलाई चाहिँ तपाईँले जिस्काउनु भयो बाटोमा हिँड्दाखेरि भने होइन त्यहाँ एकदमै सोझो एकदम सिम्पल खाले लेडिज पनि हुन्छ अथवा अलिकति ओभर एक्टिङ देखाउने खालको लेडिजहरू पनि हुन्छ होइन तपाईँले विशेष गरी त्यो सिम्पल लेडिजलाई चाहिँ जिस्काउनु हुन अलिकति ओभर देखाउने खालको लेडिजलाई जिस्काउनुहुन्छ तर त्यसकै पिठ पिचो चाहिँ त्यो केटी ठिक छैन पनि भन्नुहुन्छ तपाईँको अन्तरात्माले चाहिँ त्यही भन्छ है त्यसो चाहिँ भन्दैन है फरन जेन्ट्सहरूको पुरुषहरूको मन पनि एकदमै कोमल हुन्छ ताकि नारीहरूको भन्दा पनि पुरुषहरूको मन चाहिँ असाध्य कोमल हुन्छ क्या होइन बाहिर देख्न मात्रै दे कठोर भित्री मन चाहिँ जस एकदमै कोमल हुन्छ क्या होइन पवन एकदमै पुरुषहरूको चाहिँ मुखमा बोल्ने शब्दहरू कठोर होला नि तर मनदेखि बोल्ने शब्दहरू एकदमै नर्मल हुन्छन् एकदमै निश्चल हुन्छन् एकदमै कोमल शब्दहरू चाहिँ हुन्छन् मनभित्र होइन नारी हो <laughs> okay. uh, जी पवनजी भ्यू राखिनु भयो र लास्टसम्म सुनेर साथ दिनु होला त्योभन्दा पहिला एउटा सर्टकट रूपमा डेडिकेसन छ भनेर राखिदिनु होला काम गर्ने साथीहरू अनि लगभग भरत दाईहरुलाई चाहिँ स्पेशियली भने अनि ओ एयरकन्डिसन मैले ट्यून गर्ने भएको जति पनि सब मुराको लागि चाहिँ नि डेलीगेसन okay, गर्नुहुन्छ। ओके पवन? हजुर। पादसी भन्द्र यो कुरा गानी जे गरे पनि आफ्नो श्रीमतीलाई चाहिँ साथ दिनु पर्छ है। अ ल स्पेशियली धर्मे दाईलाई पनि है त। ओके ओके हाम्रो त्रोपबाट मिलेको सबै साथीहरुलाई हेलो भन्दिनु होला। राईलेलाई पनि छुनी हो है नमस्ते। हस्त नमस्ते जाबसमे छुटेकोमा रामकृष्ण अधिकारीलाई पनि डेलीगेसन है त। ओके बाय बाय। फोक बनाउनु भएको थियो जस्ट प्रेन्जेमा निकै नै उहाँले भ्यू चाहिँ राख्नुभयो उहाँले पनि र तपाईँ पनि यसै गरी आफ्नो भ्यू पनि राख्न चाहनुहुन्छ मैले भने नि त मुखले बोल्ने शब्दहरू जति कठोर होला त्यहाँभित्र मनभित्रको शब्दहरू चाहिँ असाध्यै कोमल हुन्छ कि पुरुषको मनहरूको चाहिँ होइन कसरी बुझ्छ तर जोस हामी चाहिँ सुन्नमा चाहिँ नारीहरूको मन चाहिँ साह्रै कोमल हुन्छ केही कुरामा पनि त दुखाइहाल्छ भन्छ त्यो पनि हो मैले पनि मान्छु त्यो कुरा र त्यत्तिकै मात्रामा पुरुषहरूको मन पनि त्यस्तै हुन्छ कि जस्तो लाग्छ खेर मेरो मन चाहिँ त्यस्तो छ होइन कसैले केही नराम्रो कुरा बोल्छन् अलिकति चित्त चाहिँ दुखिहाल्छ अहिले चाहिँ नसम्झौँ <laughs> फेरि आएकोमा डान्स पनि झरिहाल्छ अल यति बेला एउटा म्युजिक ब्याकग्राउन्डमा राज्यले प्लेआउट गरिसक्नु भएको छ र सङ्केत सा, गर्दै गर्नुहुन्छ म्युजिक सँगै हामी सर्ट कमर्सियल ब्रेकमा पनि जानुपर्छ भनेर र साथीहरू डायल गर्दै गर्नुहोला फोन पर्छ ओ पाउँछ र यति बेला यो म्युजिक सुन्छौँ म्युजिक पछाडि हामी ब्रेकमा जान्छौँ र ब्रेक पछाडि आउँछौँ तपाई प्रोग्राम जस्ट फर इन्जोय सँगसँगै रहनुहोला पार होइन हजुर हेर्न बोली घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु ल हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अर्याल सप्लाई घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहाल्छु हजू हम कहा घर निर्माण को आवश्यक पड़ने ट्वाइलेट, बाथरूम सेटरी का सामान नेपाटक टंकी सीशा शिखर फ्लाईओवर रेडिमेड धोका साथ ही पशुपति पैंटाल सप्लायर सेंटर्स तमाम को घर बलिओ आकर्षक निर्माण सहयोग करने हम काम हम संपर्क रनपाठ बलर चोक रनपाथ बकुलर प्रोपराइटर भेषराज अर्यल मोबाइल अंठानब्बे चार बाउन सत्रह आठ सौ उन्नाइस पुनश्च अर्यल सप्लायर सेंटर पुरानों ठा वचास मीटर पूर्वतर्फ सरको जानकारी कराइन फोन सुन्ना ए, पो, राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँमा त अलमल् नर्छ त खरुक्क पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेगदी सुन चाँदी पसलमा गइहाल्न हम्रा विशेषता स्वदेशी तथा विदेशी कारीगर द्वारा तैयार चौबीस कैरेट का अत्याहना कंप्यूटर प्रविधिड़ने ग्राहक ने खोज राशि अनुसार पत्थर राखि पुराना गैर गया गहना, गहना साचिने रेडिमेड तथा अर्डर अनुसार गर गहना तैयार करव में विशेष छूट व्यवस्था कर संपर्क नेत्र ज्योति एंड मेक दी सुन चादी बजार फोन नंबर शून्य तावन मोबाइल नंबर अन्बे चार पचास सड़सठी एक सौ पच्चीस प्रोफ राइटर नेत्रबहादुर हेमा खटका थोके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 हजुर हामी कहाँ बर्जर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इंडस्ट्रीज प्रणालीबाट उत्पादित जापानिज कोला ब्रेसल साइजिङ पाइप सम्पूर्ण निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरी सुपथ मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पूर्वी चितौनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुर अगाडि छ पन्न पाँच एकसठी सात सय सात मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य अठत्तर छब्बिस र अन्ठानब्बे चार पचास उनासत्तरी एक सय चालिस कर्पोइटर सुजन खनाल मकुन्द खनाल अब लोक दोहरी लाइब इन कॉन्सर्ट धनधान्याल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम को साथी डी प्लेयर सहित डीजे छपन्न पांच त्रियानबे शून्य अड़सठी बीस पांच सौ सतहत्तर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 तपाई घर गर निर्माण गर्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने अब नेपालमै पहिलो पटक सत्तरी वर्ष वारेन्टी र फ्री होम डेलिभरी सहित काठ र अन्य वस्तुका चौकोसहरू भन्दा कैयौं आकर्षक बलियो र आधुनिक डिजाइनका भरपर्दो झ्याल ढोका आर्क र भेन्टिलेसनका लागि एक पटक रत्नगर तीन शान्ति रहेको विकल्प कंक उद्योगलाई सम्झनुहोस् सम्पर्क विकल्प कंक उद्योग रत्नगर तिन शान्ति चौक चितवन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे 50 61 977 98 550 65 433 र 98 450 82 7699 इमेल विकल्पकंक्रीट@gmail.com वेबसाइट www.विकल्पकंक्रीट.com वन भन्ने जन्तु प्रकृति संरक्षणमा हाम्रो अभियान भिडियो खिच्ने काम त सिद्धियो अब मिक्सिङ गर्न भाइलाई पठाको कतिखेर आउने हो खोजे ए त आइपुगिस आइजा अनि काम सिद्ध्यो आउन त आए दाइ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 चौबिसै से घन्टा सेवा उपलब्ध छ सम्पर्क ब्लु हराइजर भिडियो मिक्सिङ सेन्टर रत्नगर एक सौराह चोक चितोवन फोन शून्य छपन्न पाँच बैसठी सात सय त्रिपन्न मोबाइल विश्वास तिमल सिन्हा अन्ठानब्बे सत्र शून्य अस्सी हामी बोलाउँछौँ एक पटक अर्को पटक तपाईँ आफै आउनुहुनेछ हुनुहोस् त हामी कहाँ कार जी पनि भाडामा पाइन्छ इही जीवन ती यो हासो। <laughs> रोदन होस्ट र अर्को टुवास्ट फर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 ओके वेलकम ब्याक आफ्टर दिस सर्ट म्युजिकल ब्रेक सँगै सर्ट कमर्सियल ब्रेक पछाडि तपाईँलाई फेरि पनि वेलकम छ प्रोग्राम जस्ट फर इन्जोयमा र सुनिरहनु भएको छ त्यसो भए भर्खर आफ्नो घरको रेडियो ट्युन अन गरिरहनु भएको छ उनीहरूलाई लाइभ ट्युन अन गरेर वान अफ फोर पोइन्ट फाइभमा गाह्रो छ र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डब्लु डट रेडियो अर्बन डट कममा लगन गरेर सुनिरहनु भएको छ हार्नु भएको जिउरो जता पनि लटपटन्छ अरे होइन बुझिसक्नु भएको छ कहिलेका अलिकति हुनुहुन्छ ओके सु ग्रेट टेक्निकल सपोर्ट मिलिरहेको छ आजको यस एपिसोडमा टेक्निकल पार्टबाट राजको र अनियरमा प्रत्यक्ष हानी सुरेको साथमा तपाईँ हुनुहुन्छ टुवेल्भ पिएमसम्मको बेसमा हामी रहनेछौँ र टपिक्समा रहेर रहे कुराकानी गरिरहेका छौँ टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ भने राज्यले सङ्केत गर्दै हुनुहुन्छ हेरौँ कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो पर्साबाट को होला <laughs> गेस गेस गर्नु गर्नु मलाई मात्रै हो यो क्वेसन चिन्दैन होला जस्तो लाग्यो दुर्गालाई भनेको भए पनि आखिरी हुन्छ नि सुटुक्क भनेको कुरा झन् सुन्दै सुन्दैन है कानमा यो फुल साउन्डमा चाहिँ हेडफोन एर, छ त्यसैले सुन्दैन दुर्गा र मैले चाहिँ <laughs> चिनेको आफै चिनेको यस्तो चिटिङ गर्न चाहिँ पाउँदैन फेरि दुर्गा के छ नयाँ सबै ठिकै छ भनौँ अब त्यही हो गर्मी चाहिँ साह्रै बढ्ने क्रममा थियो र अलिकति केही पनि शीतल सोचेको थिएँ बिर्सो छ अनि अनि जी फोन लागि जिउँ छ दुर्गा दिनभरि कतातिर जाने प्लान छ आज अथवा घरमै बसेर समय बिताउने हो त्यसो भए त्यस भए दुर्गा खाना त भइसक्यो नि होइन के छ भने पछाडि फर एक्जाम्पल दुर्गा अनि दुर्गाको हस्बेन्डिफुल गार्डनमा मजासँग रमाइलो अनुभएको छ Okay. एक आपसमा तपाईँ आफ्नै तालमा हुनुहुन्छ कुराकानी गरिरहनु भएको छ होइन hmm. त्यही अवस्थामा फर नहीं नहीं। आ, आ, आ, okay. एक मानव होइन त्यति बेलाको अवस्थामा एउटा दुर्गाको लागि चाहिँ अथवा त्यही अगाडिपट्टि एउटा एकदमै ह्यान्डसङ आफ्नो हस्बेन्ड भन्दा पनि एकदमै ह्यान्डसम चाहिँ मान्छे आइदियो तपाईँको अगाडि तपाईँको okay. स्पेसली तपाईँ त अब आउनुभयो होइन हामी जेन साथीहरूलाई पनि सोझी सोधिरहेका छौँ ब्युटिफुल लेडी आउनुभयो भने के गर्नुहुन्छ भनेर त्यस्तो अवस्थामा एकदमै ह्यान्डसम तपाईँको लागि तपाईँको आफ्नो हस्बेन्डभन्दा पनि अदर पर्सन ह्यान्डसम लाग्यो तपाईँलाई एकदमै मन पर्यो भने तपाईँ त्यस्तो अवस्थामा के भन्नुहुन्छ आफ्नो हस्बेन्डसँग भनेर हामी सोधिरहेका छौँ न सूर्यले बुझ्नु भएन होइन यसो अन्त अब आफ्नो हजबेन्ड आफ्नो साथमा छ भने होइन र उसरी त्यो आफ्नो विश्वास छ भने त्यो अरू दोस्रो आस् नजबेन्ड भन्दा पनि एकदम ध्यान छ आओस् होइन अगाडि दुर्गाले पनि सुनिसकेको छ मैले के भन्थे भने होइन यही यही प्रश्न दुर्गाले मलाई गर्यो भने होइन सायद एकापसमा बिलिभ छ होइन मेरो पनि अब फर इक्जाम्पल अहिले चाहिँ छैन होइन फर इक्जाम्पल चाहिँ छ मानव र त्यस्तो अवस्था हामी हामी एक आपसमा कुराकानी गरिरहेको छ अदर पर्सन त्यहाँ एकदमै मेरो वाइफभन्दा पनि राम्रो एकदमै असाध्यै मन मनपर्ने चाहिँ एउटा लेडिज आइडियो भने चाहिँ मैले हो हो प्रशंसा गर्थेँ तर एक आपसमा आफ्नो श्रीमतीप्रति माया त सधैँ छ नि होइन म कुरै हुँदैन म इन्ट्रोडक्सन पनि गर्न बाध्य हुन्थ्यो होला अथवा गर्दैनथ्यो होला तर वा ब्युटिफुल भनेर चाहिँ अवश्य भन्थ्यो होला जस्तो लाग्छ क्या होइन खासी त्यो कुरा अब उस अब हेर्नु न कति राम्रो मान्छे हो अथवा राम्रो केटी केटी भन्ने भन्छ नि होइन अल्लाह भने पछाडि दुर्गाको विचारमा अन् अन्य अदर पर्सनतिरको माइक दुर्गा के भयो वल डिस्कनेक्ट भइसकेको छ टेलिफोन लाइन चाहिँ दुर्गासँग कुराकानी गर्दै थियौँ कि दुर्गाको भ्यू पनि राम्रै हो होइन जेउसै एक माया छ विश्वास छ भने पछाडि उसँग एक आपसमा भिज्नु चाहिँ उपयुक्त कुरा हो र त्यहाँनिर अदर पर्सन आइहाले पनि त्यो मन त हो एक आपसमा होइन ओहो राम्रो रहेछ ओहो राम्रो रहेछ भन्नु र अलिकति कुरालाई अगाडि बढाउँदै जाने त्यसकै तारिफ गरिराख्नुमा फरक पनि पर्छ दिलीपको कुरामा चाहिँ मसँग मैले चाहिँ के गरिदिएँ होला त्यस्तो अवस्थामा मैले भनिहालेको भए पनि होइन जस्ट भा अब कति राम्रो रहेछ भनेर चाहिँ भन्थ्यो होला एकाउसम्म एकछिन मुक्का माक्की हुन्थ्यो होला ढुसा ढासी हुन्थ्यो होला होइन तर चाहिँ कुराकानीलाई चाहिँ म्यानेज गर्दै आफ्नो आफ्नै आफ्नो मान्छे आफ्नै आउँछ र अब पनि राज्यले एकदमै रिसा जस्तो गरेर यही जानुपर्छ जानुपर्छ भनेर हात भन्नु भएको छ र अब पनि हामी प्रोग्रामबाट साइनन्ट भएर जानुपर्ने बेला भइसकेको छ र त्योभन्दा पहिला आफ्नो भ्यू राख्ने हुने साथी पवन अनि दुर्गालाई हटली टु थ्याङ्क्स भन्न चाहन्छौँ निकै रमा अहिले कुराकानी गऱ्यौँ र सँगै रेडियो हामीलाई सुनिरहनु भयो ट्युन अन गरेर होस् या इन्टरनेट अनलाइनको थ्रु हुँदै जसरी सुनेर छार्दिनु भयो प्रोग्रामको यो अवधि भएर रहेर रहे, सुन्ने नेपाललाई पनि थ्याङ्क्स एन्ड अल्सो थ्याङ्क्स सिटिका जेलसम्म रिस्याउँदै खुसी आउँदै भए पनि टेक्निकल पार्टबाट पार पार सपोर्ट गर्ने राजलाई पनि थ्याङ्क्स राज भन्न चाहन्छौँ र प्रोग्राम जसपेन्ज्यूको आजको यस एपिसोडबाट भने लास्टमा तपाईँको लागि एउटा म्युजिक छार्दै राजीको चोइसमा रहेको म्युजिक छार्दै हामी प्रोग्राम जसपेन्ज्यूका आजको यस एपिसोडबाट भोलि पर्सिको एपिसोडमा भने तपाईँ प्रेजेन्ट हुने नै सो त्यसो दिनसम्मको लागि चाहिँ अनियरबाट म सूर्य अनि म प्रत्येक एकै साथ बुझाहन चाहन्छौके गुड बाई मनोरञ्जन यो मेरो मेरो भाई को पनी को हो मेरो दात छिद्रा अब होला। जस्तुसुक बांगोटिंग नमिले छिद्र पे दाँत मुख रू को डाक्टर द्वारा उपचार भैर हजार यहां समस्या भैर बिरामी अब काठमांडू धाइन पर्दैन अब ओम साईराम डेंटल केयर एंड रिसर्च सेंटर चाँडी में हर एक महीना को पैलो हप्ता नेपिष अर्थोडोन्टिस्ट डॉक्टर आयमाने नाम दर्ताई स्वास्थ्य लाभ लिखो विस्तृत जानकारी का ओम साईराम डेन्टल केयर एंड रिसर्च सेंटर प्री रत्नगर दुई चाँडी ओम सायराम अस्पताल भवन फोन शून्य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 प्रत्येक शनिवार बिहार नौतीस बजे स्त्री तथा <क्णिया> प्रसूति रोग विशेषज्ञ डॉक्टर लोक बहादुर सेनाई प्रत्येक शनिवार दिवसो एक बजे हार मेरुदंड नशा रोग विश्वज्ञ डॉक्टर सेवा प्रत्येक मंगलवार दिवसो एक बजे हार मेरुदंड तथा नशा विशेषज्ञ डॉक्टर सुधीपार बैद्य प्रत्येक शनिवार दिवसो एक बजे पेट छाती मोटू तथा मृगोला रोग विशेषज्ञ डॉक्टर कमल दुआड़ी यौन तथा छाला रोग विशेषज्ञ डाक्टर सेवा साथ बाल रोग विशेषज्ञ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 प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्राली रत्नगर की मध्यान को बारह बजे अहिले मध्यान्नको बारह बजे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 सेवा स्त्री तथा प्रसूति रोग सेवा मानसिक तथा नसा रोग सेवास रे तथा इसीजी सेवा साथ आकस्मिक सेवा बिरा भरना जनरल सर्जरी तथा वरिष्ठ हाथ जोड़ने नशा तथा बात रोग, ड्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टर द्वारा ढार दुख्ने हाथ